नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्प्रेकबाट प्राविधिक साथी सश्येन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रलामा हामी आजदेखि एउटा उपन्यास लिएर आइपुगेका छौ आजदेखि हामीले श्रुति सम्वेकमा वाचन गरेर सुनाउने उपन्यास बुढोमाझी र समुद्र छ यसलाई अर्नेस्ट हेमिंगोले लेख्नु भएको हो दि ओल्ड म्याण्ड एण्ड द सी शीर्षकको यो उपन्यासलाई नेपालीमा अनुवात गर्नुभएको छ होमकुमार श्रेष्ठले बुडोमाझी र समुद्र यसको नेपाली नाम भएको छ आजदेखि अबका केही साता हामी शुक्रबारको श्रृङ्खलामा बुढोमाझी र समुद्र सुन्दैछौ दि ओल्ड म्यान एण्ड द सीको पहिलो श्रृङ्खला अब वाचन शुरू हुन्छ नाउमा एक्लै बसेर गल्फ स्ट्रीममा माछा मारि हिँड्ने उनी एक वयवृद्ध माझी थिए एउटै माछो बिना उनले चौरासी दिनहरू बिताइसकेका थिए पहिलो चालिस दिनसम्म एउटा पनि माछा मारन सकेपछि उनीसँग हिँड्ने केटोलाई उसका आमाबाबुले भनेका थिए बुढो साँच्चै स्यालाव रहेछ दुर्भाग्यको यो रूप हो अनि आफ्नो आमाबाबुको आज्ञा अनुसार त्यो केटो अर्को डुङ्गामा हिँडेको थियो र पहिलो हप्तामै तिनले तीनवटा गजबको माछा पक्रेका थिए उता दिनदिने रित्तो डुङ्गा लिएर माझी बुढो घर फर्केको देख्दा त्यो केटालाई दुःख लाग्थ्यो अनि ऊ सधैँ बल्छी डोरीका मुठाहरू अथवा माछा माने टाँगो या बल्छे अस्त्र या मस्तुलमा लथालिङ्ग बेरिराखेको पाल आदि बोकेर मद्दत गर्न पुग्थ्यो मैदा बोराको टुक्रा टाक्रीले टालेको त्यो चिलन्दर पाल गुटमुट्याएर राखिएको हुन्थ्यो त्यो अनन्त पराजयको ध्वजा जस्तो देखिन्थ्यो माझीबुडो दुब्ला र दाउरे थिए उनको गर्दनमा चाउरीको गहिरा मुजा खुम्साहरू थिए उष्ण सागरमा सूर्यको परावर्तनबाट उत्पन्न दयामय चर्म अर्भुतका खैरा टाँटाहरू उनका गालामा यत्रतत्र थिए ती टाँटाहरू अनुहारको तल पनि झरेका थिए उनका दुवै हातहरू ठूला ठूला माछाहरूसित खेल्दा खेल्दा दोरी तान्एर बनेको गहिरा घाउको खतहरूले भरिएका थिए तर ती कुनै पनि गाउँ आला थिएनन् ती त मत्स्यविहीन मरूभूमिका धाँगो जस्तै पुराना भइसकेका थिए उनको शरीरको सम्पूर्ण अवयवहरू पुराना भइसकेका थिए तर अझै दुई आँखाहरू भने समुद्रको रङ जस्तै तेजीला र अपराजित देखिन्थे त्यो केटोले किनारमा डुङ्गा अड्याएर भन्यो सेन्टियागो अब म फेरि तपाईँसँग माछा मार्न जान सक्थेँ क्यार हामीले केही रूपैयाँ जम्मा गरेका छौ बुढोले नै त्यो केटोलाई माछा मार्न सिकाएको हुनाले केटोले उनलाई खूब माया गर्थे होइन तिमी सौभाग्यशाली डुङ्गामा पुगेका छौ त्यसमै काम गर बुढोले जवाफ दिए तर सम्झाउनुहोस् त तपाईँले कसरी एउटै पनि माछा नसमातेर सतासी दिन बिताउनु भएको थियो र त्यसपछि हामीले लगातार तीन हप्तासम्म गजब गजबको माछा पक्राउन सफल भएका थियौँ हो मलाई सम्झना तिमीले मलाई नपत्याएर छाडेका होइनौ बुढोले भने हो त त्यतिखेर मलाई बाबुले छोड्न लगाएका थिए म छोरो छोरोले बाबुको आज्ञा पालन गर्नैपर्छ कुरो ठिक हो यो कुरा बुझ्दछु बुढोले भने उनमा यथेष्ट विश्वास थिए त्यसो होइन तर हामीमा विश्वास छैन चा, र बुढोले भने अवश्य छ म अहिले टेरेसमा गएर तपाईँलाई एउटा बियर खुवाउन चाहन्छु त्यसपछि यी सरसामान घर पुर्याउँला हुन्न केटोले भन्यो यस्तो कुरो माझी माझीको बीचमा किन नहुने बुढोले जवाफ दिए तिनीहरू टेरेसमा बसे त्यहाँ धेरै माझीहरूले बुढोलाई जिस्काएर ठट्टा रमाइलो गरे तर बुढो रिसाएनन् केही वृद्ध माझीहरू उनलाई हेर्दै भित्रभित्र दुखी भए तर बाहिर पनि त्यो कुरो देखाएनन् बरु विनम्रतापूर्वक समुद्रको प्रवाहबारे समुद्रको गहिराईमा आफूले छोडेका बल्छीहरूबारे अनि राम्रो हुँदै गइरहेको मौसमबारे र तिनीहरूले जे जे देखे तिनका बारेमा कुराकानी गर्न थाले त्यस दिनका सफल माझीहरू पहिले फर्केर मार्लिन काटकुट गरी दुईटा फ्ल्याकमाथि तेर्सो पारेर राखी रा झ्याङकुटी पार्दै मत्स्यगृहमा पुर्याएर त्यही उनीहरू हवाना बजारमा जाने बरफको गाडी पर्खेर बसिरहेका थिए उता सार्क पक्रनेहरू आफ्ना शिकारलाई अर्कोपट्टि कुनाको सार्क कारखानामा पुर्याउँदै थिए त्यहाँ माछाहरू किर्नीमा झुण्डाइएका थिए कलेजो निकाल्दै पुच्छर र पखेटा काट्दै कत्ला सफा गरी नुनमा राख्नको निम्ति सगलाई चौटा बनाइदिथिए पूर्वतिर बतास चल्दा बन्दरगाह पारिको सार कारखानाबाट एक किसिमको दुर्गन्ध चल्थ्यो तर आज उत्तरपट्टि बतास रोकियो गरी अलिअलि मात्र गन्ध आइरहेको थियो टेरेस निकै रमाइलो कमाइलो बनेको थियो सेन्टियागो केटोले भन्यो हो बुढो हातमा गिलास समातेर धेरै वर्ष पुरानो सोचमा डुबिरहेका थिए म बाहिर गएर निम्ति भोलिको लागि चार दिनहरू ल्याइदिउ भो पर्दैन बेसबल खेल्न म अझै नाउ चलाउन सक्छु रोगले जाल फ्याँक्नेछ बुढाले भने म त सँगै जान चाहन्थे क्या यदि तपाईँसँगै माछा मार्न नसके पनि कुनै न कुनै रूपमा म तपाईँलाई अवश्य सहायता पुऱ्याउँथेँ तिमीले मलाई बिहार किनेर खुवाइसक्यौ तिमी समझदार पक्का मान्छे भइसक्यौ तपाईँले मलाई पहिलोपल्ट डुङ्गामा लैजाँदा म कति वर्षको थिएँ पाँच वर्षका थियो त्यसवखत मैले त्यो बडैमाको माछु पक्रन साथ डुङ्गामा तान्दा त्यसले झन्डै हाम्रो डुङ्गालाई फक्लेटा पारिदिएको थियो त्यसवखत तिमी झन्डै मरेका थियौ सम्झन्छ हो मलाई सम्झना छ त्यो माछाको पुच्छरले भ्याटब्याट गर्दै डुङ्गामा जोड जोडले हिर्काएको नाउको फ्ल्याग उक्कन उब्कन लागेको अनि तपाईँले त्यो माछालाई बेसमारी ठटाएको आवाजहरू म सम्झन्छु त्यसवखत तपाईँले मलाई नाउको माउनेर भिजेको डोरीको मुठासँगै धकेल्नु भएको थियो हाम्रो डुङ्गा ढलपल ढलपल गर्दै हल्लिरहेको थियो अनि तपाईँले बनचोरले रूख टाले चाहिँ त्यस माछालाई हिर्काउनु भएको थियो र त्यसपछि रगतको मिठो बास्न चलेको थियो साँच्चै तिमीलाई त्यो सबै घटनाहरूको सम्झना छ कि मैले तिमीलाई सुनाए जति मात्र हामी दुई पहिलोपल्टसँगै निस्किएदेखिको सम्पूर्ण घटनाहरू मलाई सम्झना छ कामले डढेको बुढोका दृढ र मायर आँखाहरूले केटोलाई हेऱ्यो यदि तिमी मेरो छोरो हुँदो त तिमीलाई म मेरो साथमा अवश्य लैजान्थे तर तिमी त तिम्रै बाबाआमाको छोरो हो तिमी अहिले एउटा भाग्यशाली ढुङ्गामा छौ चार दिनहरू ल्याउ चार थरी कहाँ पाइन्छन् त्यो पनि मलाई थाहा छ मेरो निम्ति आजकै चारा उभिएका छन् बाकसभित्र नुनमा गाडेर राखेको छु ठिकै छ चा, चारवटा ताजा ताजा ल्याउँछु म केटोले भन्यो एउटा मात्र बुढोले भने उनको आशा र विश्वास कहिले पनि हराएको थिएन बरु अहिले ती हल्का समुद्री बतासँगै ताजा बन्दै आएका थिए दुईवटा केटोले भने ल दुईटै सही तर तिमीले चोरेको त होइनौ सायद चोर्थे होला तर यो चोरेको होइन किनेको के हौ केटोले भने धन्यवाद बुढाले उत्तर दिए कमजोर मनस्थितिले जितेको बेलाउनीभित्र सजिलै यस्ता प्रश्नहरू खडा हुन्थे तर आफूले यो कुरोलाई जितेको छु भन्ने उनले बुझेका थिए र यस्तो कुरो अपमानजनक हुन सक्दैन र यसले वास्तविक आत्मगौरवलाई घटाउँदैन भन्ने कुरो पनि उनले बुझेका थिए भोलिको मौसम समुद्री प्रभावको कारण सुन्दर हुनेछ बुढोले भने भोलि तपाईँ कहाँ जाँदै हुनुहुन्छ केटोले सोध्यो धेरै पर हुरी सुरु सुरू हुनु पूर्व नै घर फर्कन झिसमिसेमै निस्कनेछु कामकै सिलसिलामा धेरै पर उहाँलाई भेट्न कोसिस म पनि गर्नेछु यदि तपाईँले साँच्चै ठूलो शिकारमा बल्छीमा पार्नु भयो भने हामी तपाईँलाई मदत गर्न सक्नेछौँ केटोले भन्यो उनले त धेरै टाढा गएर काम गर्न रुचाउँदैनन् नि कुरो त्यस्तो होइन उनले देख्न नसक्ने कुरा म देख्न सक्छु जस्तै चराहरूको उडान हेरेर डल्फिन बछ्याउने काम केटोले भन्यो उनको आँखाहरू त्यति खराब छन् उनी झण्डै अन्धा छन् भन्दा हुन्छ कस्तो अचम्म उनी त कछुवाको शिकारमा कहिले निस्केका थिएनन् कछुवाको शिकारले पो आँखाको पोतलीलाई खान्छ त बुडोले भने तर तपाईँ त मस्किटो कोषमा वर्षौंसम्म कछुवाको शिकार गर्न जानुभएको थियो तर पनि तपाईँका नानीहरू अझै तेजीला छन् म विशिष्ट विचित्र वृद्ध हुँ त तर के तपाईँ अझै एउटा साँच्चैको विशाल माछाको निम्ति यथेष्ट बलियो हुनुहुन्छ त मलाई त छु जस्तो लाग्छ माछासित लड्ने अनेक तरिका जुक्ति र बठ्याईहरू छन् मसँग लौत यी सरसामानहरू घरमा पुर्याउँ र जाल लिएर चार दिनको पिछा गर्दै जाउँ केटोले भन्यो तिनले आफ्ना औजारहरू नाउबाट उठाए बुढोले मस्तुल बोकेका आँधमा केटोले काठको बाकस उठायो जसमा बटारिएका बलिया खैरा डोरीका मुठाहरू माछा मार्ने बल्छी भाला आदि हतियारहरू थिए चारा राखिएको चाहिँ नाउको पूर्वी कुनामा थियो ठूला घाइते माछालाई पाखामा ल्याएर ठटाउने मुग्रोसँगै थियो हुन त बुढाका सरसामान वा औजारहरू कसैबाट पनि चोरी हुने सम्भावना थिएन रातको शीतले बिगार्न सक्ने हुनाले पाल र गरौं डोरीहरू घरमै लगेको बेस थियो। यद्यपि बुढो डुक्क थिए आफ्नो सरसामानहरू स्थानीय बासिन्दाबाट चोरिँदैनन् भन्ने कुरोमा तर बल्छी र बाला त्यसै डुङ्गामा छिडेर जाँदा कसैको निम्ति त्यो प्रलोभन बन्न सक्थ्यो भन्ने उनले विचार गरे दुई बुडोको झुपडीतिर उकालो लागे उदाङ्ग ढोकाभित्र बसे बुढोले पालमा लपेटेको मस्तुल भित्तामा अड्याएर राखे केटोले बाक्सार र अन्य सरसामानहरू त्यही छेउमा राख्यो झन्डै झुपडीको एउटा कोठो बराबर लामो थियो त्यो मस्तुल झुपडी ताडको गुबोको खपेटाबाट बनाइएको थियो त्यसलाई गुवानो भनिन्छ झुपडीभित्र एउटा ओछ्यान एउटा टेबुल एउटा मेच र कोइलाबाट पकाइने एउटा अघि थियो फोहोर मैमा ग्वानोका दरा केस्रा पत्र पुरापुर टाँसेको खैरो भित्तामा इसुको पवित्र आत्माको एउटा रङ्गीन तस्विर थियो र अर्को कुमारी कवरे वर्जिन अफ कवरेको तस्बिर थियो यी थिए दिवंगत अर्धाङ्गिनीका स्मारिकाहरू कुनै वखत त्यो भित्तामा उनकी श्रीमतीको रङ्गीन तस्विर नै थियो तर त्यो तस्विर हेर्दा बुडोलाई अत्यन्त एक्लोपन अनुभूत हुने हुनाले उनले त्यसलाई झिकेर आफ्नो सफा कमिजको पत्रमा लमेटेर लपेटेर आलमारीमा राखेका थिए तपाईँसित खानेकुरा के छ केटाले सोध्यो एक कसौडी जाउलो र माछा छ तिमी पनि अलिकता खान्थ्यौ कि म घरमै गएर खुवाउला बरु तपाईँको निम्ति आगो सल्काइदिन्छु हुन्न केटोले भन्नु भएको आगोमा आफै जरुला अथवा जाउलो चिस्चै खाउँला त्यसो म त्यो जाल लिएर जाउँ त हुन्छ हुन्छ लैजाउ तर त्यहाँ जाल थिएन कुनै दिन त्यो जाल तिनीहरू बेचिसकेका थिए केटोले सम्झ्यो तर हरेक दिन ती दुई त्यही मिथकमा अल्मलिएर गुज्रन्थे त्यहाँ त जाउलोको कसौडी र माछा पनि थिएन अनि केटोलाई यो कुरो पनि राम्ररी थाहा थियो पचासी शुभसङ्ख्या हो मैले हजार पाउन्डभन्दा ठुलो माछा ल्याएको हेर्न तिमी कति आतुर हुन्थ्यो होला बुढोलेवाले म जाल लिएर सात दिन लिन आउँछु तपाईँ पिँढीमा बसेर घाम ताप्दै गर्नुहोस् हुन्न केटोले सोध्यो हुन्छ मसँग हिजोको पत्रिका छ म बेसबलबारे पढ्दै गर्नेछु हिजोको पत्रिका पनि कल्पना मात्र थियो या साँचो त्यो कुरो केटोललाई थाहा थिएन तर बुढोले ओछ्यानको पत्रबाट अखबार जेके यो पत्रिका पेरुकोले मलाई भट्टीमा दिएका थिए बुडोले जानकारी दिए म चार दिन लिएर फर्कनेछु हामी दुईका सादिनहरू बरफमा सँगै राख्नेछु भोलि बिहान बाँडौँला म फर्केर आएपछि बेसबलबारे मलाई सुनाउनुहोस् है ती याङ्कीहरूले हार्दैनन् तर मलाई त इण्डियन अफ क्लेभल्याण्डको डर छ याङ्कीहरूमाथि विश्वास गर मेरो पुत्र महान डिमागियोको बारेमा सोच मलाई त टाइगर्स अफ डेटोट र इण्डियन्स अफ क्लेभल्याण्ड दुवैको डर छ राम्ररी सोच विचार गर नत्र तिमी अझ रेड्स अफ सिन र व्हाइट सक्स अफ सिकागोसँग पनि दर्शनेछौ यसबारे तपाईँ राम्ररी अध्ययन गर्नुहोस् र म फर्केर आएपछि मलाई कुरो बुझाइदिनुहोस् केटोले भनेको तिमीलाई यस्तो लाग्छ हामीले एउटा अन्तिम चिठी पचासी किन्नुपर्छ भोलि पचासी दिन हो त्यो त हामी किन्न सक्छौ तर तपाईँको सतासी दिनको कृतिमानबारे केटोले भन्यो त्यो त अद्वितीय तिम्रो विचारमा एउटा पचासी फेला पार्न सकिएला मागेर हेर्छु केटोले भन्यो एउटाको साढे दुई डलर पर्छ तर कोसँग सापाटी माग्ने बुढाले सोधे त्यो त सजिलै छ साढे डलर सापाटी लिन जहिले पनि सक्छु सायद म पनि सक्छु तर सकेसम्म म ऋण नलिने प्रयत्न गर्छु किनभने जसले ऋण माग्छ त्यसले भीक माग्छ भन्ने जस्तो हुन सक्छ लौ न्यानो अगाडि बस्नुहोस् से बुढाबा सेप्टेम्बर लागिसक्यो केटोले सम्झायो मे महिनामा का त जो पनि जालरी बन्न सक्छ ठुला ठुला माछा निस्कने समयमा बुढोले भने लौ त म अब चार दिन लिन जान्छु केटो फर्केर आउँदा बुढो मेचमा निधाइरहेका थिए काम तल ओर्लिसकेको थियो केटोले ओछ्यानबाट पुरानो सैनिक कम्बल झिक्यो र मेचको पछाडिदेखि बेर बुढोको कुम कुनसम्म उडाइदियो ती यद्यपि बुढो भइसकेका थिए तर विचित्र थिए अझै शक्तिशाली थिए उनको गर्दन पनि त्यत्तिकै बलियो थियो अगाडिपट्टि टाउको झुकार निधाएकोले गर्दनका चाउरीहरू त्यति धेरै देखिएका थिएनन् उनको कमीज यति धेरैपल्ट टालिएको थियो कि टाल्दा टाल्दा त्यो नाउको पाल जस्तै चित्रा चित्रा भइसकेको थियो त्यसको टालाका रंगहरू घामले उडाएर रागेपाटे भइसकेका थिए बुढोको शिर फुलेको थियो उनले दुवै आँखा चिम्लिएका थिए अनुहारमा जीवन देखिएको थिएन खबर पत्रिका उनको घुँडामाथि खसिराखेको थियो त्यसलाई उनको पाखुराले थिचेकोले साँझ हल्का समुद्री बतासमा फिरफिर नाचिरहेको थियो त्यो उनको खुट्टामा जुत्ता थिएनन् बरिहारी रोवार गाउँमा रोभे भिहारि ह केटोले उनलाई त्यही अवस्थामा छोडेर गयो अनि ऊ फर्केर आउँदा पनि बुढो अझै निधाइरहेका थिए उठ्नुहोस् बुढाबा केटोले भन्यो अनि बुढोको एउटा घुँडामा आफ्नो हात राख्यो बुढोले आँखा उगारे एकछिन टोलाए अनि मुसुकका हाँसे के ल्यायो उनले प्रश्न गरे खाना ल्याएको लौ खाना खाऊ केटोले भन्यो मलाई त्यति भोक लागेको छैन उठ्नुहोस् खाना खानुहोस् नत्र माछा मार्न गाह्रो पर्ला पत्रिका हातमा लिएर उठ्दै बुढोले भने लौ म आउँदैछु त्यसपछि उनले कम्बल पट्याउन थाले कम्बल त ओडिराख्नुभए हुन्छ नि म छन्जेल तपाईँ भोको पेट माछा मार्न जानुहुन्न केटोले भने चिरञ्जीवी औ आफ्नो ख्याल पनि राख अँ खानेकुरा के ल्याएका छौ बुढोले भने कालो सिमी र पात तारेको केरा अनि अलिकता उसिनेको तरकारी केटोले खानेकुराहरू टेरेसबाट दुई खण्डे खानदानी भरि ल्याएको थियो दुईजोडा काँटा चम्चा र चक्कु बेग्ला बेग्लै रुमालेका कागजले बेरिराखेको उसको खल्तीमा थियो यी सबै तिमीलाई कसले दियो मार्टिन टेरेसका मालिकले त्यसो भने मैले उनलाई धन्यवाद दिनैपर्छ मैले अघि नै धन्यवाद दिइसकेँ तपाईँले दिनु पर्दैन केटोले भन्यो त्यसो म उनलाई एउटा ठूलो माछोको भित्राँस दिनेछु उनले हामीलाई यस्तो सहायता पहिले पहिले पनि गरेका थिए कि बुढोले जिज्ञासा राखे मेरो विचारमा पहिले पनि गरेका थिए त्यसो भने उनलाई भित्र दिएर मात्रै पुग्दैन अन्य सौगात पनि अवश्य दिनुपर्छ मैले उनी हाम्रा शुभचिन्तक रहेछन् बुढाले भने केटुले भने उनले दुई बोतल बियर पनि पठाएका छन् क्यान बियर मलाई असाध्यै मनपर्छ त्यो कुरो त मलाई पनि थाहा थियो तर यो चाहिँ बोतलको हटुवे बियर बोतल, बोतल म फिर्ता लगिदिनेछु त्यो तिम्रो महान्ता हो बरु खाना खाइहाल्ने कि बुढुले भने मैले पनि तपाईँलाई अघिदेखि नै खाना खाना सोधिरहेको छु तपाईँ तयार नहुन्जेल बिरको खोल्न मलाई अप्ठ्यारो लागेको हो केटोली विनम्रतापूर्वक व्यक्त गर्यो लौत म अब तयार छु मलाई हातमुख धुन मात्र अलिकता समय चाहिएको थियो बुढाले पनि हातमुख कहाँ धुनु भयो होला गाउँको कलधारा गई गल्ली मुनतिर पर्छ उहाँको निम्ति पानीको व्यवस्था मैले यहीँ गर्नुपर्छ अनि साबुन र एउटा राम्रो गम्सा पनि जुटाउनुपर्छ म किन यतिविधि हुस्छु भनेको छु मैले त उहाँको निम्ति जाडो छेक्ने कमिज र ज्याकेटको पनि व्यवस्था मिलाउनुपर्छ साथै एकजोर जुत्ता र अर्को कम्बल उपलब्ध गराउनुपर्छ केटोले विचार गर्यो तिमीले ल्याएको खाना खूब मिठो रहेछ बुड़ाले भने लौ अब मलाई बेसबलको बार बारेमा सुनाउनुहोस् केटोले सोध्यो अमेरिकन लिगमा मैले भने जस्तै याङकीहरूले जिते बुढोले खुशी हुँदै सोना आज त तिनीहरूले हारे नि केटोले बुढोलाई भन्यो यसको कुनै अर्थ रहँदैन नामुद खेलाड़ी डिमाग्यो आफ्नै स्थानमा छन् तिनीहरूले आफ्नो दलमा बाहिरी खेलाड़ीलाई पनि लिएका छन् नि त्यो त स्वाभाविकै हो तर त्यसले फरक पार्छ ब्रुकलिन र फिलाडेल्फिया बीच हुने अर्को लिगमा भने मैले ब्रुकलिनलाई रोज्नुपर्छ को को मा मा तर डिक्सिसलर र ती मसुर खेलाडीहरूका पुरानो पार्कको खेल अझै सम्झना आउँछ बुढाले भन्यो तिनीहरूको जस्तो खेल त कतै पनि भएको थिएन मैले अहिलेसम्म देखेकोमा उनले हानेको बेजोडको लम्बे हनाइ नै उत्कृष्ट छ एटोले भन्यो उन एकताका टेरेसमा आउने गर्थे तिमीलाई सम्झना छ म उनलाई माछा मार लैजान्थे तर उनलाई त्यो कुरो भन्न डर लाग्थ्यो अनि मैले यो कुरो तिमीलाई भनेको थिएँ उनलाई सोध्नु भनेर तर तिमी पनि सोध्न डराएका थियो हो त्यो हाम्रो ठूलो गल्ती थियो उनी हामीसित जान पनि त सक्थे अनि त्यो हाम्रो कुरो जीवनको अविस्मरणीय घटना भन्न सक्थ्यो महान दिमागियोलाई म माछा मार्न लैजान चाहन्थे उनका बाबु पनि माझी नै थिए अरे हुनसक्छ उनी पनि हामी जस्तै गरिब थिए त्यसैले हामीलाई उनले राम्ररी बुझ्थे होला बुढाले भने इच्छा महान छिस्लर का बाबू कई थे मेरे उमेर को छंद उन्हीं ठूल थुल ठूला लीग में खेलते तिम्रो उमे को छंदा अफ्रीका तर्फ अगि बढ़ रखकर एटा सुसजित पानी जहाज को मस्तुल को अड़ी पट्टी बस गए थे यस बखत साँझ पखत तटबवर्ती भूमिमा मैले सिम्महरू देखेको थिएँ हो यो कुरो मलाई थाहा छ तपाईँले भन्नुभएको थियो अब हामी अफ्रिकाको बारेमा कुरा गरौँ कि बेसबलको बारेमा मेरो विचारमा बेसबलको बारेमा नै कुरा गरौँ होला लौ मलाई महान जोन जे म्याकग्रोको विषयमा बताइदिनुहोस् केटोले जेको सट्टा जोटा भन्यो पहिले पहिले उहाँ पनि यता टेरेसमा हुनुहुन्थ्यो बुढा भन्दै गए उहाँको बोलीचारी भने अलिक टर्रो मिजाजको भएकोले रक्सिपिएको बेलामा अलि अप्ठ्यारो पार्नुहुन्थ्यो उहाँको मन सधैँ बेसबल र घोडा दौडसँगै दावड़ दौडिरहन्थ्यो कमसेकम घोडाहरू नाममावली त जुनसुकै बखत आफ्नो खल्तीमा राख्नुहुन्थ्यो डाक्सर टेलिफोनमा घोडाका नामहरू बताउँदै हिँड्नुहुन्थ्यो वहाँ प्रबन्धकहरूमा महान हुनुहुन्थ्यो मेरो बाबुको विचारमा उहाँ सर्वोत्कृष्ट प्रबन्धक हुनुहुन्थ्यो केटोले भन्यो वहाँ बारम्बार यहाँ आउनुहुन्थ्यो त्यसकारण तिम्रो बाबुले त्यसो भनेका हुन् यदि यहाँ दुरोचार नियमित रूपमा आउनुभएको भए तिम्रो बाबुले उहाँलाई नै प्रबन्धक हुन्थ्यो होला वास्तवमा सबभन्दा ठूलो प्रबन्धक को हुनुहुन्छ त ल्युक अथवा माइक गोन्जालेज मेरो विचारमा उहाँहरू उस्तै हुनुहुन्छ बुढाले भने अनि सर्वोत्कृष्ट माझी चाहिँ तपाईँ हुनुहुन्छ केटोले भन्यो होइन वेन होइन मभन्दा सिपालु माझी अरू पनि छन् बुढाले भने कोही भा सिपालु माझीहरू धेरै छन् र केही महान माझीहरू पनि छन् तर यहाँ तपाईँ मात्र हुनुहुन्छ केटोले भन्यो धन्यवाद तिमीले मलाई फुरक्क बनायो मलाई लाग्छ कुनै पनि माछु त्यत्तिकै विशाल बनेको हुँदैन बरु त्यसले त हाम्रो अक्षमतालाई प्रमाणित गरेर देखाइदिन्छ साँच्चै तपाईँले ठान्नुभएको जस्तै तपाईँ बलियो हुनुहुन्छ भने त ते त्यस्तो माछा यहाँ छँदै छैन मैले सोचेको जस्तो बलियो मन नहुन सक्छु तर माछासित सङ्घर्ष गर्ने अनेक चलाख्याँ र बठ्याँहरू मसँग छन् अनि मसित दृढता पनि छ अब तपाईँ सुत्न जानुहोस् अनि भोलि बिहान फुर्तिलो भए उठ्नुहुनेछ यी सब चिजहरू टेरेसमा फिर्ता लगिदिन्छु म लौ त शुभरात्री म तिमीलाई भोलि बिहान बिउजाउने छु बुढाले भने हो त नि तपाईँ मेरो बिउजाउने घडी केटोले भन्यो मेरो उमेरने घन्टी बजाउने मेरो बाबु मलाई थाहा छैन वृद्धहरू किन यति सबैले बिउ एउटा अझ लामो दिन पाउन वा बिताउन हो कि बुढोले भने त्यो त मलाई थाहा छैन मलाई के मात्र थाहा छ भने युवाहरू अबेरसम्म गहिरो निद्रामा सुत्छन् केटो बोल्यो यो कुरो म सम्झाउन सक्छु तिमीलाई म ठिक समयमा जगाउनेछु बुढोले भने मलाई कसैले बिउजाएको अलिक राम्रो लाग्दैन त्यसो भएमा आफू तुच्चपो भएँ कि भने जस्तो अनुभव हुन्छ केटाले भन्यो हो त्यो कुरो मलाई थाहा छ लौ त राम्ररी निदाउनुहोस् बुढाबा केटो बाहिर निस्क्यो तिनीहरूले बिनाबत्ती अन्धारोमा खाना खाएका थिए बुडाले अन्ध्यारोमै सुरुवाल फुकालेर ओछ्यानतिर लागे उनले सुरुवालभित्र पुराना पत्र, पत्र मिलाएर खोजे र सिरानी बनाए अनि आफू कम्बलमा गुटमुटिएर बिछौनाको स्प्रिङमाथि अन्य पुराना खबर कागजहरूले छोपेर त्यही पल्टिए सम्वेमा अहिले तपाईँले सुनिरहनु भएको अर्नेस्ट अर्नेस टेमिङको उपन्यास दि ओल्डम्यान एण्ड द सी बुडोमाझी र समुद्रको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला उज्यालो 90 कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेकमा हामी आज अर्नेस्ट ढेमेङ्गोको उपन्यास द ओल्ड म्यान एन्ड द सी अर्थात बुढोमाझी र समुद्रको वाचन सुनिरहेका छौ यसलाई नेपालीमा होमकुमार श्रेष्ठले अनुवाद गर्नुभएको हो अब बुडोमाझी र समुद्रको बाँकी अंश वाचन सुनौं उनी के छेड मात्र के निदाएका थिए सपना देख्न थाले अफ्रिकाको उनी भर्खरको केटो छँदाका सुदूर ती सुदूरसम्म फैलिएका सुनौला र सफेद समुद्री तटहरू ती यतिविधि शुभ्र टक्टका थिए कि आँखाका नानीहरू नै र पीड़ा हुन्थ्यो अनि देखे उनले ती उच्च अन्तरिप र भीमकाए खैरा पर्वतहरू उनी हरेक रात त्यही तटमा रात बिताइरहेका हुन्छन् अनि सपनामै उनी समुद्री लहरका गडगडाहाट सुन्छन् आदिवासीका नाउँहरू तिनै लहरमाथि बग्दै आएको देख्छन् निद्रामै उनी जहाजको छतबाट अलकत्रा र पुरानो टालाटौलीहरूको गन्ध आइरहेको पनि सोप्छन् र बिहानी पख सामुद्रिक तटतर्फ बग्दै आएको अफ्रिकी भूभायुको बास्ना अनुभूत गर्छन् सामान्यत भूवायुको गन्ध आफ्नो नाकमा आइपुग्न साथ उनी बिहुजन थिए अनि लुगा लगाएर केटोलाई उठाउन जान्थे तर आजको रात त्यो वायुको बास्ना अत्यन्त सबेरै आइपुगेको थियो अनि भर्खरै मात्र सपना देखिरहेको छु भन्ने कुरो उनले बुझेका थिए त्यसैले उनले सपना देख्दै गए सागरबाट चुल्दै गरेका द्वीपहरूका शुभ्र शिखरहरू अनि त्यसपछि क्यानरी द्वीपका अनेक बन्दरगाहहरू र रंगरहरूको सपना देखे उनले धेरै समयदेखि उनले आदि बिहारीको सपना देखेका थिएनन् न त उनले आईमाईहरूका सपना नै देखेका थिए न ठूल्ठूला थुल घटनाहरूका न त थुल ठूल्ठूला माछाका न कुस्तीहरूको न त शक्ति प्रतियोगिताको न उनकी श्रीमतीको सपना नै देखेका थिए उनले उनले त्यतिखेर विभिन्न ठाउँहरूको र समुद्री तटको सपना देखिरहेका थिए सन्ध्याकालमा बिरलाको छाउराछाउ झैँ ती सिम्महरू बगरमा खेलिरहेका थिए अनि उनले तीनलाई त्यो केटोला जस्तै माया गरेका थिए उनले त्यो केटोको बारेमा कहिल्यै सपना देखेनन् बस उनी बिउँ जिए उदाङ्ग ढोकाबाट चन्द्रमालाई हेरे अनि तकिया रूपी सुरुवाल फुकाएर लगाए त्यसपछि उनी झुपडी बाहिर निस्केर तुर्क्याए अनि केटोलाई बिउ उकालो लागे उनी बिहानी पोखको ठण्डीमा लुग्लुग काँपिरहेका थिए तर उनलाई यो कुरो थाहा उनी काँप्दा काँप्दै आफ्नो शरीरलाई न्यानो बनाउनेछन् र केही समयपछि उनी डुङ्गा चलाइरहेका हुनेछन् केटो सुतेको घरको ढोकामा आग्लो लगाइएको थिएन बुढो बिस्तारै ढोका उगारेर खाली खोटाभित्र पसे केटो अगाडी पट्टिको कोठाको खाटमाथि निदाइरहेको थियो कोठाभित्र पसेको अस्ताउँदो चन्द्रमाको प्रकाशमा बुढोले उसलाई प्रष्ट देखे केटोले कोल्टो फेरेर मुन्टो उठाई बुढोलाई नैरिन्जलसम्म उनले केटोको के एउटा गोडामा हलुकासित समाति राखे अनि बुढोले शिर हल्लाएर सङ्केत गरे केटोले खाटसँगैको मेचबाट आफ्नो सुरुवा उठाएर खाटमै बसेर लगाए बुढो ढोका बाहिर निस्के अनि केटो पनि के पछि पछि लाग्यो तर केटोको आँखा अझै निद्रालु थिए बुढोले उसको काँधमा अँगालो हालेर भने तिम्रो निद्रा कचमचेकोमा म दुखी छु कोही बा केटोले भन्यो यो त मान्छेको कर्तव्य हो तिमीहरू सडकबाट तलतिर बुढोको झुप्पडीतिर ओर्ले अध्यारो बाटोमा मान्छेहरू आफ्नो नाउका मस्त बोकेर खाली खुट्टा ओहोर गरिरहेका थिए बुढोको झुप्पडी बोकेपछि केटोले डुरीको मुठा राखेको टोकरी बल्छी र उठायो बुढोले चाहिँ पालबेरी राखेको मस्तुल काँधमा बोके कफी पिउने केटोले प्रश्न गर्यो यी सरसामान डुङ्गामा राखौँ अनि पिउँला माझीहरूको निम्ति एका बिहानै खोलिने पसल थियो हो। त्यो तिनले बट्टाको दुधमा बनाएको कफी पिए आज राति तपाईँको निद्रा कस्तो भयो बुढाबा केटोले प्रश्न गर्यो ऊ बिस्तारै फुर्तिलो भन्दै थियो तर उसलाई अझै राम्रोसित निद्राले छोडिसकेको थिएन ज्यादै राम्रो निद्रा लाग्यो म्यानोलिन मैले आज आफूमा अनुभूत गरेको छु बुढोले भने म पनि राम्रै निदा केटाले भन्यो ल अब तपाईँको र मेरा सारदिनहरू अनि तपाईँका ताजा चार ल्याउँछु म उसले आफ्नो सरसामानहरू आफै ल्याउँछ दरा काम गराउन ऊ कहिले पनि जाँदैन हो हामी फरक छौ तिमी पाँच वर्षको छँदाखेरि मैले तिमीलाई हाम्रो सरसामानहरू बोकाएको थिएँ बुडोले भने यो कुरो मलाई सम्झना छ केटोले भन्यो ल म तुरन्तै फर्किनेछु बरु तपाईँ थप एक कप कफी पिउँदै गर्नुहोस् यहाँ हामीलाई उधारो चल्छ ऊ नाङ्गै खुट्टा मुगाको चट्टान बरफ क्रियत्र हिँड्यो जहाँ चाराहरू राखेका थिए बुढोले बिस्तारै कफी पिए उनको निम्ति दिनभरिको खाना यही मात्र थियो र ती भए पनि खाइहाल्नु बेस हुनेछ भन्ने कुरो उनले बुझेका थिए धेरै समयदेखि उनी खानाको कारण असन्तुष्ट र दिगदार थिए तापनि उनले कहिले खाजा बोकेर लगेका थिएनन् डुङ्गाको अगाडिपट्टि कुनामा एक बोतल पिउने पानी राख्थे उनी र त्यसैले दिनभरिको आवश्यकता टार्थे केटोले चार दिन दुईवटा कागजमा बेरेर ल्यायो त्यसपछि पाइतलामा बालुवाको कङ्कड बिजाउँदै ती दुई ओरले नाउ भएको स्थानमा अनि नाउलाई उचालेर धकेल्दै पानीमा पुर्याए शुभकामना बुडोले भन्यो उनले बाहनामा काँटी ठोकेर बलियो गरी डोरी बाँधे अनि अघिल्लोतिर न्युएर पछाडिपट्टि वाहनाले ठेल्दै डुङ्गालाई ख्याउँदै बन्दरगाहबाट अँध्यारोतर्फ अघि बढ़ाए यद्यपि त्यहाँ अन्य तटबाट पनि कतिपय नाउँहरू समुद्रतिर अघि बढ़दै थिए बुडोले त्यहाँ कसैलाई पनि देखेका थिएन उनले त डुङ्गा ख्याउँदै गरेको पानीभित्र पतवारले धकेलेको आवाजहरू मात्र सुनेका थिए जुन डाँडा पारी थियो बेला कुनै कुनै डुङ्गामा गुनगुन गरेको सुनिन्थ्यो तर धेरैजसो नाउहरू भन्ने शब्द चकमन्न थिए केवल वाहनाहरू खियाएको आवाज सुनिन्थ्यो बन्दरगा छोडेपछि डुङ्गाहरू यताउति छरिए अनि प्रत्येकले आफूले माछा फेला पार्ने आश गरेको ठाउँतिर नाउलाई अघि बढाए बुढोलाई थाहा थियो आज उनी निकै पर गइरहेका छन् र उनले भूवायुको गन्धलाई धेरै पछाडि छोडेर प्रभातको स्वच्छ सामुद्रिक वातावरणमा डुङ्गा खियाउँदैछन् डुङ्गा खियाउँदै जाँदा उनले सागरको एउटा भागमा पानीभित्र एक प्रकारको झरिलो समुद्री झ्याउ देखे त्यस ठाउँलाई माझीहरू विशाल तलाउ बन्थे क्योंकि तैंसीय फैथोम्स गैराई थी तैं समुद्री सतह ठाड़े उठे को पानी को धार ठोक भुमरी पर्ने सब कि भैया वीपरी झिंगे मछा और चारा मछा बथान एक ठाव में धोर हे कहीं रात को समय में पानी मुनी को गहरो दुलाह स्की बथान खेलता खेलते पानी के मथिलो सतह को छे छाउ में आईप्र्थे अिरंंत मछाई धेरै थियो भुइँमा उज्यालो खस्न खस्न लागेको बुढोले अनुभूत गरे उनी डुंगा ख्याउँदै जाँदा उडन्ते माछाहरू पानी छोडेर उड्दा निस्केका प्रकम्पहरू अनि ती अन्धकारहरूमा बेग हानेर आकाशमा निस्कँदा तिनका कर्कस पखेटाबाट उत्पन्न सागसाङ तोनीहरू उनले सुने उनी उडन्ते माछालाई असाध्यै मन पराउँथे किनकि सागरमती उनका प्रमुख मित्र थिए उनी चराचुरङ्गीप्रति दुःखी थिए खास गरेर ती साना दुर्बल ध्वासे लाम्पोश्री चराका जीवनप्रति जो सधैँ आकाशमा चाराहारा खोज्दै उडिरहन्थे अनि मुस्किलले कहिलेकाहीँ मात्र आहारा भेटाउँथे उनी सोचमा डुबे डाका चरा र केही ठूला बलिया चराहरू बाहेक अन्य चराको जीवन जीवन जीवनभन्दा बढी कष्ट साध्य छ आकृति पानी गौथली जस्ता सुकुमल सुन्दर चराचुरुङ्गीहरू किन के का निम्ति सृष्टि भयो होला जब सागर तिनीहरूप्रति यति विघ्न निर्दयी हुन सक्छन् हो उनी दयालु छिन् अत्यन्त सुन्दर मनोहर पनि छिन् तर अनायास उनी यति पनि बन्न सक्छन् कि यस्ता सुकुमार चराचुरुङ्गीहरू पानीमा डुबुल्की मार्दै हावामा उड्दै आफ्नो शिकार गरिरहेका वखत तिनका मसिना उदास चिरबिर ध्वनिहरू सागरको निम्ति अति कोमल शिकार बन्न सक्छन् उनले सागरलाई सदा लामार सोचेका थिए मानिसले सागरलाई माया गर्दा सम्बोधन गर्ने स्पिन शब्द हो यो समुद्र प्रेमीहरू यदा कदा उनलाई अशिष्ट शब्द पनि प्रयोग गर्थे तर जेसुके भने तापनि जहिले पनि तिनले उनलाई आइमाई जस्तै ठान्थे स्त्री जाति मान्थे भर्खर भर्खरका केही तन्नेरी माझीहरू जसले सारको कलेजा बेचेर कमाएको पैसाले मोटर बोट किनेका थिए र आफ्नो बल्छेको डोरीमा संकेत सूचक तुम्बी प्रयोग गरेका थिए तिनले भने समुद्रलाई यलमार भन्थे अर्थात पुलिङ्ग ठान्थे तिनले त सागरलाई आफ्नो प्रतिद्वन्द्वी अथवा युद्ध क्षेत्र अथवा बैरी नै ठान्थे भन्थे तर बुडोले नै सागरलाई सदा स्त्रीलिङ्गी नै मान्थे चाहे समुद्र दयालु हुन् वा नहुन् अथवा आफ्नो दया र कृपा नै उनले किन नखोसन् कथम कुनै बेला सागरले पागलपन या निर्दयता देखाइहालिन् भने पनि त्यसलाई उनी मदत गर्न असमर्थ भएको कारण ठान्थे उनी सोच्थे जसरी चन्द्रमाले सागरलाई प्रभाव पार्दछ त्यसरी नै त्यसले आइमईलाई पनि प्रभाव पार्दछ उनी बिस्तार बिस्तार लगातार रफ्तार में नाव खिया गई थे उनका कने बोझ पड़ेन यदाकता दा समुद्रीधार ने बनाये भूमरी सीवाए सागर का अन्न समतल थे एक तिहाई काम तो उनके सागर को प्रवाह बा नहीं ली रहा थे भूकबुक उजालो हंदसम तो उन्नी आपू सोचे ठावे निके पर थे विशाल तलाव में मैं काम करे तर कु लछार्ट लगन सकिन अब मोनिटा रोर को बथान भाग में बल्छी फैंक् हुनसक्छ त्यहाँ एउटा न एउटा गजबको ठूलो माछा होला झलमललाई उज्यालो हुनु पहिले नै उनले चारासहितको बल्छीहरू पानीमा फ्याँकेर प्रवाहसँगै अघि बढ्दै थिए एउटा बल्ची, बल्ची चालिस फ्याथोपिक्स मुनी थियो दोस्रो पचहत्तर फ्याथोम्स मुनि तेस्रो र चौथो क्रमशः एक र एक सय पच्चीस फ्याथोम्स मुनि निलो थिए प्रत्येक चारालाई चारा माछाभित्र चारा घुसारेर अनि सिलाएर दह्रो बनाई बल्छीको डण्डीमा उँधो पारेर झुन्ड्याइएको थियो अङ्कुशेको फेदेखि टुप्पोसम्म ताजा चारदिनहरू उनिएका थिए अनि प्रत्येक चारदिनको दुवै आँखा छिडेर अर्धमाला जस्तो बनाइएको थियो बल्छीमा कुनै त्यस्तो भाग थिएन जहाँ एउटा ठूलो माछाले मगमग बास्ना र मिठो स्वादको अनुभूत गर्न पाओस् बुढ़ोला केटोले दुटा ससा ताजा टुना हो या अल्भा कोर अी उनको सबभंदा गहरो में फैंकिया ब्छी में लंगर झुंटिहार थे अन्न बल्छी में एंटा ठूल ब्लू रनर रा यो जैक थे जुन पहिले पनि प्रयोग गरिसकेका हुन् तर ती अझै राम्रो अवस्थामा थिए माछालाई आकर्षण गर्न र बास्ना फैलाउन तिनमा राखेका सार दिनहरू सबल थिए प्रत्येक बल्छीको डोरी मोटो सिसाकलम जत्तिकै मोटो थियो र सुकेको लौरी बाँधिएको थियो माछाले चारालाई छुनासा त्यो लौरी पानीमा डुबुल्की मार्थ्यो प्रत्येक बल्छीमा चालिस चालिस फ्याथोम्स लामा दुईवटा डोरीको मुठा प्रयोग गरिएका थिए जसलाई अर्को जगडा डोरीको मुठामा तुरन्तै गाँस्न सकिन्थ्यो अति आवश्यक परेको बखत माछाले तीन सय फ्याथोम्ससम्म लामो डोरी खेलाउन पाउँथ्यो बुडुले आफ्नो डुङ्गाको बगलमा डुबल्की मारिरहेको तीनवटा लौरीहरूलाई निहालेर हेरे अनि डोरीलाई आफ्नो गहिराईमा सिधा तलमाथि मिलाउनको निम्ति विस्तारै डुङ्गा खिआए त्यतिखेर राम्रै उज्यालो भइसकेको थियो कुनै पनि क्षण सूर्यदय हुन सक्थ्यो समुद्रको चारैतिर सूर्यको किरण पातलिँदै छरिन थाल्यो बुढोले अन्य नाउँहरू पनि देखे कुनै निकै तल थिए कुनै समुद्री तटतर्फ बढ्दै थिए भने कुनै समुद्री प्रवाहको पारिपट्टि फैलिँदै थिए काम गयो समुद्रमा प्रचण्ड प्रकाश छायो जब वातावरण निर्मल भयो सपाट सागरले बुडोको आँखातर्फ सौर्य किरण परावर्तन गर्यो अनि उनको नानीमा धेरै कष्ट पुग्यो त्यसपछि बुडोले त्यो आकाशतर्फ नहेरिकन नाउँ चलाउन थाले उनले बल्छीको डोरीलाई निहालेर हेरे जुन अध्ययारो पानीभित्रको गहिराईमा सीधा तल झुण्डिएका थिए उनले ती बल्छीहरूलाई कुनै पनि माझीले भन्दा सीधा अडाएर राखेका थिए जसको कारण प्रवाहको प्रत्येक अध्ययारो सतह वरिपरि आइपुग्ने कुनै पनि माछाको निम्ति तिनका इच्छा अनुसार त्यहाँ एउटा चारा पर्खिरहेको हुन्थ्यो अन्य माझीहरूले पनि आफ्ना बल्छीलाई समुद्रीधारमा छाडिराखेका थिए कहिलेकाहीँ ती बल्छी साठी फ्याउन्सम्म पुग्दा एक सय फ्याथोनसम्म पुगेको अड्कल काट्थे तिनीहरू तर मैले त बल्छीलाई एकदम ठिकसँग समाति राखेको छु मात्र मेरो भाग्य नखुलेको अहिले तर कसला थाहा छ र हुनसक्छ अझै बाग्यको ढोका खुल्न सक्छ हरेक दिन एउटा नौलो दिन हो भाग्य मानिनु राम्रो हो तर म त मौकामा चौका हानिहाल्थेँ चौभाग्य खुलेको बेला तयार भएर रहनै पर्छ यतिखेर घाम दुई टाँगामाथि पुगिसकेको थियो पूर्वतिर हेर्नु आँखाको निम्ति त्यति धेरै कष्ट साध्य भएन अहिले केवल तीनवटा नाउँहरू देखा परेका थिए निकै तल सुदूरतट वरिपरि मेरो जीवनभरि नै बिहानी पक्खको घामले मेरा नानीहरूलाई कष्ट पुर्याएको छ तथापि ती आँखाहरू अझै राम्रो अवस्थामा छन् साँझ सोजे सोझै घामलाई हेर्न सक्छु म काला धब्बा देख्नु पर्दैन मैले वास्तवमा साँझ गाम घाम पनि तेजीलै हुन्छ तर बिहानी पखको भने पीडादायक नै हुन्छ उनले सोचे ठिक त्यति नै बेला कालो लाम्चो पखेटा भएको एउटा म्यान अफ वार बर्ड बुढोको टाउको आकाशमा कावा खाइरहेको थियो त्यसले आफ्ना पखेटाहरू पछाडि पट्टी तन्काएर तलतिर हानिएर झर्यो अनि त्यसपछि फेरि चक्कर मार्न थाल्यो त्यसले केही न केही देखेको हुनुपर्छ त्यसै आँखा लगाइरहेको छैन बुढोले ठूलो स्वरमा भने त्यसले केही न केही देखेको उनले त्यो चरा काभा खाइरहेको क्षेत्रतिर बिस्तारै बिस्तारै डुङ्गा ख्याउँदै लगे उनी कति पनि हडबडाएनन् बल्छी डोरीलाई ठिक्क सिधा राखे छाडे तर समुद्रको प्रवाहलाई भने उनले अलिकता खलब ल्याए उनले अझै बल्छीलाई राम्रोसित खेलाइरहेका थिए यद्यपि त्यो चरालाई उनले उपयोग गर्ने कोसिस नगरी खेलेका भए त्योभन्दा छिटो खेलेका हुन्थे त्यो म्यान अफ वार वर्ड निकै उचाइमा आकासितै पखेटाको चालबिना फेरि चक्कर लगाउन थाल्यो त्यसपछि त्यसले एक्कासी गोता खायो उडन्ती माछाहरू आतंकित हुँदै छटपटाउँदै समतल भागतिर भाग्दै गरेको बुढोली देखे डल्फिन डल्फिन कति ठुलो डल्फिन बुडोले चिच्चाए उनले बहाना ठीक ठाउँमा राखे अनि डुङ्गाको अगाडिपट्टि खुनाबाट एउटा सानो डोरी झिके त्यसमा एउटा तार बेरिएको थियो र एउटा मजेउला खाली बल्ची गाँसिएको थियो त्यही बल्छीमा उनले एउटा सार अड्काए त्यसलाई उनले डुङ्गाको बगलबाट छोडे अनि डुङ्गाको पछाडिपट्टि औँठी जस्तै एउटा बोल्टु बाँधे त्यसपछि उनले अर्को एउटा बल्छीमा पनि चारा घाँसे र त्यसलाई बेरेर डुङ्गाको अगाडिपट्टि ओझेल परेको ठाउँमा थन्काए डुङ्गा छ्याउँदै उनी पछाडि पछाडि हटे र त्यो कालो लामो पखेटा भएको म्यान अफ वार बर्डलाई रहे, जुन जतिखेर पानीको सतहभन्दा केही माती कावा खाँदै थियो बुढोले हेर्दा हेर्दै त्यो चोराले फेरि आफ्ना पकेटालाई पछाडिपट्टि तन्काएर छड्के पऱ्यो अनि बेग हानेर पानीमा डुबुल्की मार्यो त्यसपछि त्यसले जंगली आवेगमा जथाभावी झम्ट्यो र उडन्ते माछालाई समात्ने असफल प्रयत्न गर्यो उता ठूला डल्फिनले भगोडा माछाहरूलाई लखेट्दा पानीभित्र परेका फोकाहरू बुढोले देखे डल्फिनहरू माछा उड्दै गरेको सत्ताभन्दा मुनतिर पानी काट्दै गए जब माछाहरू तल झरे डल्फिनहरू पनि पानीभित्रै बेग हानेर तिनीलाई पछ्याउँदै गए बुढोले सोचे डल्फिनको यो ठूलै बथान हुनुपर्छ तिनीहरू चारैतिर छरिएर बसेका छन् त्यसरी उडन्ते माछाहरूलाई भाग्ने मौका एकदमै कम छ त्यो चराको निम्ति मौका छैन उडन्ती माछाहरू त्यसको निम्ति निकै ठूला छन् साथै ती तीव्र गतिमा भाग्छन् उडन्ती माछाहरू घरिघरि सलबलाउँदै भागेर निस्कँदै गरेका र त्यो चराको असफल गतिविधिलाई बुढाले नियालिरहेका थिए त्यो माछाको बथान टाढा भइसकेको हुनुपर्छ बुढोले सोचे तिनीहरू तीव्र गतिमा सुदूरतर्फ लम्किरहेको हुनुपर्छ तर हुनसक्छ ती मध्ये अल्मलेर छुटेका एउटा मैले भेट्टाउनेछु सायद मेरो विराट माछु तिनकै वरिपरि छ मेरो विशाल माछु कहीँ त अवश्य हुनुपर्छ अर्नेस्ट ढेमिङको उपन्यास दि ओल्ड म्यान एण्ड द सी बुढो माछी र समुद्रको पहिलो श्रृंखला आज हामीले यहाँ ल्याएर रोकेका छौ यसलाई नेपालीमा होमकुमार श्रेष्ठले अनुवाद गर्नुभएको छ हामी यसको दोस्रो श्रृंखला लिएर अर्को साता आउनेछौं द ओल्ड म्यान एण्ड द सीको वाचन तपाईँलाई कस्तो लाग्दैछ हामीलाई प्रतिक्रिया पठाउनुहोला कार्यक्रम श्रुति सम्भेक पोस्टबक्स नम्बर छ चार, चार, चार नेपाल इमेलका लागि हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत किमिरेरी विदा हुन्छौ नमस्कार शुभरात्रिना